ाली जतनगर मेन रोड चाणी चितवन अहिल अपराह्न को चार बजे अहिल अपराह्न को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 संपर्क रतनगर अस्पताल प्राली, रतनगर दुई मेन रोड टाणी चौक चित वन फोन शून्य छप्पन्न पांच साठ तीन से एक चालीस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 नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा संसारभरि के साथ सुनिरहनु भएको अपराईत छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दोस्रो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीले द्वि त्याही बहुमत ल्याउने दावी गर्नुभएको छ चितवनको खैरेनीमा आज अखिल नेपाल शिक्षक संगठनको चौथो राष्ट्रिय अधिवेश उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताले माओवादीलाई बुझेकाले दुई त्याई बहुमत ल्याउन कसैले रोक्न नसक्ने हेटौडा महाधिवेशन पछि पार्टीमा जनलहर बढेकाले निर्वाचनमा फेरि पनि जनताले माओवादीलाई साथ दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ उहाँले माओवादीले दोस्रो निर्वाचनमा पनि बहुमत ल्याउने डरले पार्टीलाई कमजोर बनाउन हजार किसिमका षड्यन्त्रहरू भइरहेको बताउनु भएको छ माओवादीले दुई बहुमत ल्याउने डरले मङ्सिरमा हुन लागेको संविधान सभाको निर्वाचन नगराउने ताना बाना बोनी प्रचंड को, को भनाई थियो। देश भिहर का कही तत्व माओवादी को परिवर्तन को निस्तेज पार्ने योजना बनाई को प्रचंड परिवर्तन नचाहने तत्व में अराजक अवस्थ रही रहोस् भनसाई समेत रहकर वहां को दावी रहो परिवर्तन चाहने नक्षबले द्वंद्व चलि शिक्षक ने विचार परिवर्तन कर सकने भेज अधन संस्थागत करने आग्रह देश में भैया जनयुद्ध देखि दुई बैसठी त्रिसठीको जनआन्दोलनबाट जनताले गरेको अपेक्षा धरापमा रहेको उहाँले बताउनु भएको छ कार्यक्रममा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीको पक्षमा जनमत दिन आग्रह पनि गर्नुभएको छ वहाले नया रूपी घर निर्माण गर्न बाँकी रहेको भन्दै आमूले परिवर्तन आवश्यक रहेको बताउनु भएको छ कार्यक्रममा अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठ र पार्टी प्रवक्ता अग्नि प्रसाद पार्टी केन्द्रीय अनुशासन आयोगका संयोजक अमित लगायतले पनि सम्बोधन गर्नुभएको थियो सङ्गठनको बन्द सत्र भोलिदेखि सौराहामा सुरु हुनेछ अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ लामो समयको प्रयासपछि दुई रंगका एलपी ग्यास सिलिण्डर आजदेखि बजारमा ल्याएको छ पटक पटकको अवरोधका बीच आजबाट दुई रंका सिलिण्डर औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो राजधानीको बबरमहल स्थित नेपाल आयल निगमको कार्यालयमा अर्थमन्त्री शंकर प्रसाद कोइरालाले दुई रंगको ग्यास सिलिण्डर प्रचलनमा आएको औपचारिक घोषणा गर्नुभएको हो दुई रंगको सिलिण्डर कार्यान्वयनको निर्णयले आयल निगमलाई जोगाइराख्न र उपभोक्तालाई मर्क नपर्ने गरी ग्यास उपलब्ध गराउन सहयोग पुग्ने अर्थमन्त्री कोइरालाले बताउनु भएको छ एमले ने नेपाल सरकारबाट लिएको ऋण मिनाहा गर्ने विषयमा छलफल भइरहेको भन्दै आफूले वाणिज्य मन्त्रीको रूपमा थ्रम मन्... अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको मन्त्री कोइरालाको भनाइ छ कार्यक्रममा आयल निगमका महाप्रबन्धक अग्रवालले ग्यासमा ठूलो घाटा आएको निगमले घाटा कम गर्नका लागि दुई रङको सिलिन्डर प्रयोगमा ल्याएको जानकारी दिनुभएको छ दुई रङको सिलिन्डर ल्याउने कार्यबाट निगमलाई घाटा पुग्ने भए पनि ग्यासमा हुने कालो नियन्त्रण गर्न सहज हुने उहाँको भनाइरहेको छ कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद खिमिरेले सरकारसँग भएको सम्झौता अनुरूप दुई रङको सिलिण्डर बजारमा ल्याएको भन्दै अब सरकारले पनि आफूसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ प्रमुख चार दल सम्मिलित उच्च स्तरीय राजनैतिक समितिमा आलो पालो नेतृत्व गर्ने सहमति अनुसार आजदेखि मधेसी मोर्चाका संयोजक विजय कुमार गच्छेदारको पालो शुरू भएको छ प्रत्येक महिना संयोजक फेरिने नियमअनुसार गच्छेदारले आजबाट राज्य सम्हाल्नु भएको हो समिति बनेको 3 महिना यता एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कंग्रेस सभापति सुशील कोइराला र हिमाली अध्यक्ष झलनाथ खनालले पालैपालो नेतृत्व गरिसक्नु भएको छ चार समिति गठन भए समितिले उल्लेख काम गर्न नसकेको भन्दै समितिको आलो पालो आएको आंदोलन में आएका दल होली उच्च स्तरीय समिति खारिज होने माग आएका आया नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले नेभीसंघ अध्यक्ष रञ्जित कर्णाला अधिवेशन गराउन नसक्ने भए त्यसको विकल्प दिन आग्रह गर्नुभएको छ कोइरालाले अधिवेशन गराउन नसक्ने भए पदमा बस्नुको कुनै औचित्य नरहेको भन्दै अधिवेशन गराउन नसक्ने भए नेतृत्व छोड्नुपर्नेमा आफू स्पष्ट रहेको बताउनु भएको छ तत्काल अधिवेशन गराउन माग गर्दै पूर्व महामन्त्री मनोजमणि आचार्यको नेतृत्वमा शनिबार बिहान कोइराला निवास महाराजगञ्ज पुगेको विद्यार्थी नेताहरूको ज्ञापन बुझाउन बुझ्दै कोइरलाले अधिवेशन गराउन महामन्त्री प्रकाश मानसिंहको नेतृत्वमा बनाएको समिति विद्यार्थी विभाग प्रमुख नवीन्द्र राज जोशी र रा, अध्यक्ष कर्णसँग अधिवेशन गराउन भएको ढिलाइबारे जानकारी लिने र तत्काल अधिवेशन गराउन निर्देशन दिने आश्वासन दिनुभएको थियो इरानमा भएको राष्ट्रपति निर्वाचनमा अहिलेसम्मको मतगणना मत अनुसार आसना रहनी अगाडि देखिएका छन् मतपरिणामअनुसार बक्कै क्वालिफाबाफ दोस्रो स्थानमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् एक करोड बिस लाख मतगणना भइसक्दा रौहानीले साठी लाख उन्साठी हजार उनपचास हजार छ सय पचपन्न मत ल्याएका छन् भने अठार लाख चौवालिस हजार चार सय त्रिसठी मत ल्याएका छन् तेस्रो स्थानमा रहेका असर रिजाईले पन्ध्र लाख अठार हजार नौ सय चौसठी मत ल्याएका छन् तर वर्तमान राष्ट्रपति मोहम्मद अमी जिने जात निके तल बताएको छ में निर्वाचित होना उम्मीदवार ने पचास दशमलव एक प्रतिशत मत लिया संपन्न भाई मतदान में करीब पांच करोड़ ईरानी मतदाता ने मत खसा थे मतगणना को नतीजा आज साझ बेरोने बताई ईरान का गृहमंत्री मुस्तफा मोहम्मद नजर ने निर्वाचन के परिणाम चित्त नबुझे तीन दिन भेज मुद्दा दर्ता कराई सबनेता आठ जना राष्ट्रपति का प्रत्याशी रही चुनाव में छजना उम्मीदवार रूढ़िवादी उम्मीदवार रूप अंतरराष्ट्रीय संचार विश्लेषण करवाचन में महिलापति को उम्मीदवार बनवाट रोक लगाइक परमाणु कार्यक्रम का बारे विवादित छवि का कारण उनको अवस्थ ख अंतरराष्ट्रीय संचार् र गोर्खा कप फुटबलको उपाधिका लागि अहिले दशरथ रङ्गशालामा पहिलो खेल चलिरहेको छ फाइनल खेलमा उपाधिका नेपाल आर्मी क्लब र मनाङ मर्साङदी क्लब भिडिरहेको छ आर्मी सेमी फाइनलमा बयस युनियनलाई तिन सुन्नाले पराजित गर्दै फाइनलमा पुगेको हो भने थ्री स्टारलाई एक सुन्नाले हराउँदै मनाङ फाइनलमा पुगेको हो अहिलेसम्म गोर्खा कपमा उपाधि जित्न नसकेको मनाङ यसपालि उपाधि पोल्टामा पार्ने योजनामा रहेको छ यस्तै लामो समयदेखि महत्त्वपूर्ण जित्न नसकेको आर्मी पनि त्यसलाई तोड्न लागिपरेको छ समूह चरणमा दुबे टोली समूहसीमा रहेका थिए समूह चरणको खेलमा आर्मीले मनाङलाई एक सुन्ना गोलले अन्तरले हराएको थियो आर्मी फाइनलमा पनि समूह चरणकै खेल दोहोऱ्याउने दाउमा देखिन्छ भने मनाङ समूह चरणको गल्ती नदोऱ्याउने पक्षमा छ हवस् त अपराह अर्पण खबर सकियो म सुजिता हमाल बिदा नमस्कार